यसै गरी एक युवा उद्यमी किशन श्रेष्ठसँग यहाँको लगानी मैत्री अवस्थाका बारेमा अनुभव सुन्छौं नेसनल कोअपरेटिभ ब्याङ्क कोहलपुर बाँकेका शाखा प्रमुख श्रेष्ठका अनुभव सुन्नुअघि बुद्धिमान मामा र जिज्ञासुभान्जी बीच ट्रेड युनियनका समस्या र ती समस्याका समाधान बारेको छ किन मामा के भयो तपाईँ यति उदास त मैले कहिले देखेको थिइनँ के हुनु नि अब अगाडिका घरका रमेश दाई हुनुहुन्न उहाँले काम गर्ने जुत्ता कारखाना बन्द भएछ है लौ के भएछ त्यहाँ खै के हुनु नि अब मजदुरहरूको माग पुरा भएन भनेर ट्रेड युनियनले उद्योगै बन्द गरिदिएछ अरे कहिले नेपाल बन्द कहिले उद्योग बन्द कस्तो बन्दै बन्दको देशमा जन्मिएछ के गर्छौ त भान्जी अब होइन यस्तो काम हाम्रै मुलुकमा मात्र किन हुन्छ अब नेपाल बन्द त नेपालमै हुन्छ नि अब भारतमा नेपाल बन्द हुँदैन क्यारे भारतमा त भारत बन्द हुन्छ नि कि कसो मामा तपाईँ त कस्तो जे कुरा पनि ठट्टा मात्र गर्ने क्या ल ल गर्दिनँ ठट्टा गर्दिन तर यो जुन मजदुर उद्योग बिचको विवाद छ नि यो त विश्वभर हुन्छ है भान्जी रे, यो हे अब भने भान्जी तिमी मसँग ठट्टा गर्न थाल्यो है मैले भन्न खोजेको के भने नि यस्तो खाले झगडाहरू जहाँ पनि हुन्छ भने के भान्जी सबैभन्दा बुझ्नुपर्ने कुरो चाहिँ के हो भने नि संसारको कुनै पनि उद्योगमा उद्योगी र कामदार बिचमा कुनै नै कुनै कुरामा झगडा र द्वन्द्व भइ नै रहन्छ के त्यसको मतलब यो द्वन्द्वको समाधान नै छैन त मामा अब समाधान नै छैन भन्ने चाहिँ होइन हेर भान्जी यसको अन्त्य चाहिँ हुँदैन भन्न खोजेको मात्र हो क्या मैले तर यी झगडाहरूको अन्त्य गर्न भने चाहिँ सकिँदैन अन्त्य नै गर्न नसकिए पनि कम चाहिँ अवश्य पनि गर्न सकिन्छ है भान्जी सबैभन्दा मुख्य कुरा भनेको उद्योगमा ट्रेड युनियनको संरचना बुझ्नु हो के हो फेरि यो ट्रेड युनियन भनेको ट्रेड युनियन भनेको कुनै पनि उद्योगमा काम गर्ने कामदारको हक र हितका लागि सबै कामदारको सहमतिमा बनाइने एउटा समूह हो त्यसैलाई ट्रेड युनियन भनिन्छ है भान्जी राम्रै रहेछ नि यो ट्रेड युनियन भनेको त है मामा हाम्रो <laughs> घरमा पनि घर युनियन बनाउनु परेको छ कि आफ्नो माघहरू पुर्याउनका लागि त नमिल्ने कुरो हो नि भान्जी नमिल्ने कुरो मान्न दबाब दिने काम होइन के ट्रेड युनियनको काम भनेको ट्रेड युनियनले त भएको समस्याको समाधान पहिचान गरी उद्यमी र मजदुर बिचको राम्रो सम्बन्धको लागि काम गर्ने हो के न, ट्रेड युनियनले हेरा भान्जी ट्रेड युनियनहरू मुलुक अनुसार फरक फरक हुन्छन् हाम्रो नेपालमा चाहिँ नि ट्रेड युनियन तिन स्तरमा छन् हेरा भान्जी सबभन्दा सानो उद्योग तहमा हुन्छ अनि त्यो त्योभन्दा माथि अलि ठुलो सङ्घ र सबैको ठुलै भनेको चाहिँ महासङ्घ हो सामान्य रूपमा अनि विकसित मुलुकको उदाहरण यसो हेऱ्यो भने चाहिँ नि उद्योग तहमा ट्रेड युनियन सबैभन्दा बलियो हुने हो तर नेपालमा चाहिँ यसको ठ्याक्कै उल्टो छ है उल्टो रे किन मामा अब किनभने नि उद्योग तहको ट्रेड युनियनको चुनाव नै हुँदैनन् एउटै उद्योगमा कुन औपचारिक र कुन अनौपचारिक भन्ने कुरो चाहिँ मजदुरहरूलाई अत्तो पत्तो हुँदैन अनि उद्योगको सानोभन्दा सानो समस्या पनि एकैचोटि महासङ्घमा पुग्छ जबकि उद्योगभित्रको समस्या त युनियनले पो समाधानको प्रयास गर्नुपर्छ त अब त्यसो भए हाम्रो मुलुकमा यो समस्याको समाधानै हुन्न कि क्या हो अब सबैभन्दा पहिले त ट्रेड युनियनको चुनाव हुनु जरुरी छ हेर त्यसपछि औपचारिक ट्रेड युनियनको पहिचान हुनुपर्छ जसले गर्दा कामदार र उद्यमी बीचको सम्बन्ध झन् राम्रो बन्छ भएका समस्याको राम्रो किसिमले समाधान खोज्न सकिन्छ यसले सबैको प्रगति नै हुने हो नि अनि यति सजिलो रहेछ त कुरा त्यसो भए रमेश ताईको कारखाना बन्दै गर्नुपर्ने अवस्था आएको चाहिँ किन नि अब हेर भान्जी सामान्य रूपमा प्रक्रियागत ढङ्गले माग राख्दा पनि उद्योगले ध्यान पुर्याएन भने बन्द गर्ने अधिकार ट्रेड युनियनलाई हुन्छ तर यो जुत्ता कारखानामा चाहिँ मजदुरले त्यत्तिकै बन्द गरिदिएछन् तपाईँले प्रक्रिया भन्नुभयो नि त्यही प्रक्रिया चाहिँ गाह्रो होला के मामा अनि लौजा भनेर सिधै बन्द गरिदिए ल म बुझाउँछु प्रक्रिया कस्तो हुन्छ भनेर सुन कुनै पनि समस्या या माग लेखेर औपचारिक रूपमा ट्रेड युनियनले उद्योगलाई बुझाउनु पर्छ जसमा कुल पाँच कामदारको हस्ताक्षर हुनैपर्छ अनि अनि अनि सुन न यसको एक्काइस दिनभित्र उद्यमीले मागको छलफल गरी सुल्झाउनुपर्छ यसो नभए श्रम कार्यालयको रोबरमा अर्को पन्ध्र दिनमा समस्या सुल्झाउन म्याद पाउँछन् दुवै पक्षले श्रम कार्यालयले पनि समस्या समाधान नभए मध्यस्थकर्ताको रोबरमा पन्ध्र दिनभित्रमा उपाय निकाल्नुपर्छ है भान्जी यसको त्यसले पनि भएन भने बल्ल बन्द गर्न पाउँछन् होला है मामा सुन न सुन श्रम अदालतले पनि समयमै समस्या सुल्झाउन नसके मात्र ट्रेड युनियनले बन्द गर्न पाउँछ के ए यसरी प्रक्रिया काम तो, काम गरे नहुँदै पनि हाम्रो मुलुकमा ट्रेड युनियन सिर्जित यति धेरै समस्या हुनु पछाडिका कारण र यी समस्याका समाधान बारे बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको छलफलपछि अब लाग्छौ उद्यमीको अनुभव सुन्नतर्फ यसमा आज हामी सानो स्तरको सफ्टवेयर सम्बन्धी व्यवसाय सञ्चालन गर्नुभएका किशन श्रेष्ठबाट उद्यममा उहाँको अनुभवबारे जानकारी लिन्छौं श्रेष्ठ अहिले नेसनल कोपरेटिव बैंक कोहलपुर बाकेमा शाखा प्रमुख हुनुहुन्छ साथीहरूसँग मिलेर सानो स्तरमा सफ्टवेयर व्यवसाय गरिरहनुभएका किशन श्रेष्ठ अर्थशास्त्र मुख्य विषयका रूपमा लिई स्नातकोत्तर गरिरहनु भएको छ अध्ययन ललितपुरको पाटन संयुक्त कलेजमा तर व्यावसायिक रूपमा नेसनल कोअपरेटिभ ब्याङ्क कोहलपुरमा शाखा प्रमुख हुनुहुन्छ श्रेष्ठ अनि तलबमा जागिर खानुको विकल्पका रूपमा स्वयं अरूलाई रोजगार दिन सक्ने हुनु आवश्यक रहेको जोड दिनुहुने श्रेष्ठले निकै सानो स्तरमा अहिले साथीसँग मिलेर सफ्टवेयर कम्पनी सञ्चालन गरिरहनु भएको छ काम अब एउटा इन्टरप्रिनेसको रूपमा काम हामीले चाहिँ स्टार्ट गरेको त्यही हो अहिले चाहिँ हामी अब जब्सहरूले खाइरहेका छौँ सबै साथीहरूले पनि खाइरहेका छन् तर पनि हामीले चाहिँ आफ्नै क्रिएसन हुनुपर्छ भनेर एउटा कम्पनी पनि दर्ता गरेर त्यो सञ्चालनमै छ अहिले अहिले चाहिँ हामीले यो टेक्नोलोजीलाई फोकस गरेर वेबसाइटहरू बनाउने सफ्टवेयरहरू बनाउने कामहरू चाहिँ गरिरहेका छौँ लिङ्कमा त्यति हामी मार्केटमा बाहिर आइसकेका छैनौँ तर पनि अब हामीले चाहिँ प्रडक्टहरू रिक्वायरमेन्ट अनुसार बनाउने गर्छौँ डिजाइन गर्ने गर्छौँ साथीहरूमा अब राम्रो साथीहरू पनि छन् होइन घर छु भन्ने साथीहरू पनि छन् हौसला दिने साथीहरू पनि छन् अलिक इनिसिएसन लिने साथीहरू चाहिँ अलिक कमजोरी छ त्यो भएर पनि अब इनिसिएसन चाहिँ अब मेरोबाट लिएर त्यो संस्थालाई दर्ता साथीहरूले गरिरहेको थियो एक्टिभेट त्यति थिएन अनि त्यो भएकोले अब हामीले चाहिँ त्यसलाई चाहिँ अपरेसनमा लाने भनेर कुरा गरिसक्यो त्यो अपरेसनमा नि गयो अहिले चाहिँ पुरै चलिसकेको अवस्था छैन त्यो अब स्टार्टिङ भनौँ अब अलिकति अहिले यो सफ्टवेयर कम्पनीमा लगानीकर्ता बाहेक थप एकजना व्यक्तिले मात्रै काम गरिरहेका छन् यसरी हेर्दा निकै सानो स्तरमा व्यवसाय अगाडि बढिरहेको छ भनेर हामी भन्न सक्छौ तर यसलाई विस्तार गर्ने योजनामा अहिले काम भइरहेको छ अरूको कम्पनीमा तलबमा काम गर्न सजिलो र जोखिम पनि कम हुन्छ तर आफ्नै काम गर्दा जोखिम बढी हुने भए पनि त्यसपछिको प्रतिफल विशेष गरी प्रगति आफ्नै हुने नै स्वरोजगारको राम्रो पक्ष भएको श्रेष्ठको विचार छ गाह्रो त गाह्रो छ सुरुमा त अब कसरी स्टार्ट गर्ने भन्ने कुरा गाह्रो भयो होइन अब अफिस सेयर गर्नलाई अपरेसन क्लसहरू बियर गर्नुपर्ने हुन्छ अब हामी चाहिँ सेल्फ इम्प्लोइड नभइकन अरू अफिसतिरै इम्प्लोइड छ लगभग सबैजना त्यस्तै अवस्थामा छन् त्यो भएकोले हामीले चाहिँ आफ्नो फन्डहरू जेनेरेट गरेर पठाउन सकिन्छ त्यो जेनेरेट गरेर सस्तामा राखिएको छ त्यहाँबाट चाहिँ अब स्टाफ राखेर काम गराइरहेछौँ यो सानो कम्पनीलाई ठूलो बनाउन अनि विस्तार गर्न आवश्यक तयारीहरू भइरहेका छन् तर शंका लगानी गर्न अहिले उपयुक्त हो वा होइन त कतै बन्दहडतालले व्यवसाय चुर्लुम्मै डुब्ने पो हो कि फेरि दुई तिनजना कर्मचारी राख्यो युनियन नै बनेर प्रगतिभन्दा उल्टो माग सम्बोधन गर्दै ढाड भचाउनुपर्ने पो हो कि जोखिम त उठाउनुपर्छ तर सोचेर काम नगर्ने हो भने कतै सबै लगानी डुम्ने पो हो कि भन्ने डर किशन श्रेष्ठको छ यो अवस्था आफ्नो मात्रै नभई मुलुकका धेरै व्यवसायीको रहेको छ अहिले चाहिँ नेपालको अन्तर्गतमा चाहिँ जता पनि वेट एन्डी खालकै छ काम जसले गरिरहेछन् उनीहरूले चाहिँ इन्भेस्टमेन्ट त्यति अवस्था छ त्यो भएर पनि नेपालमा इम्प्लोइमेन्ट जेनेरेसनको कुरा एकदमै मिन्न छ भोखा कम्पनीहरू पनि तपाईँको इकोनोमिक पोलिसी नराम्रो भएकोले कट गरिरहेछ नत्र आफै नै बन्द गरिरहेछन् हामी पनि लगभग वेट एन्ड सिटीमै छौँ अहिलेलाई त्यसको मतलब चाहिँ हामीले लगानी स्थिति बढाइरहेको छैन काम अहिले जति छ त्यही लेभलमा भइरहेछ इकोनोमिक इन्भाइरोमेन्ट राम्रो अवस्था भएको भए हामीले चाहिँ त्यहाँनिर अलिकति इन्भेस्टमेन्ट अझ ठप्प गरेर त्यहाँबाट अलिकति धेरै इम्प्लोइमेन्ट चेन्ज गर्न सकिन्थ्यो हामीसँग योजनाहरू धेरै छन् होइन योजनालाई अहिले कार्यान्वयन गरेको अवस्था छैन अब हामी चाहिँ तपाईँको कार्यान्वयन गर्नलाई एकदमै तम्ताएरै छौँ हरेक कुरामा भनौँ अब म्यान पावरको कुरामा तपाईँको त्यहाँ गर्नलाई म्यानेजमेन्टको कुरामा होइन त्यहाँ आवश्यक क्यापिटलको कुरामा सबै कुरामा छौँ बन्द हडताल त अब अहिले टाइम टाइममा हुने गरिरहेको छ तपाईँको पोलिटिक्सको कुरा गरौँ होइन पोलिटिक्सले पनि एकदमै समस्या गरिरहेको छ काममा जता युनियनहरू हुन्छन् होइन अब नयाँ नयाँ कुराहरू इस्यु ल्याउँछन् त्यो भएकोले अलिकति अप्ठ्यारो त अप्ठ्यारो त्यहाँबाट चाहिँ भएको छ हुन त नेपालमा साँच्चै केही गर्नै नमिल्ने केही गर्नै नसकिने अवस्था पनि छैन कम्तीमा श्रेष्ठको सोच यस्तै छ तर भएका अवसरको पहिचान गरी त्यही अनुसार अगाडि बढ्न पनि त पर्यो त्यही अनुसारको अध्ययन अनि त्यही अनुसारको तयारी पनि त हुनु पर्यो नि आफ्नो लक्ष्य पहिचान गरी निरन्तर अगाडि बढ्नुपर्ने विचार उहाँको छ तर अरूको देखासेखी गर्दै अरूको प्रगति हेरेर हचुवाको भरमा काम गर्दा भने नोक्सानी बाहेक अरू केही हात लाग्दैन यो सुझाव उद्यमी किसान श्रेष्ठको लागि अब आफूलाई कुनमा फ्युचर छ र कुनमा इन्ट्रेस्ट छ भन्ने कुरा हो अब फ्युचर त धेरै ठाउँमा माथि त पुगेपछि फ्युचर सबैको भइहाल्छ तर पनि आफ्नो इन्ट्रेस्ट कुनमा छ त्यसमा चाहिँ लाग्दाखेरि राम्रो हो स्तरीको कुरामा भनौँ सिक्ने कुरामा भनौँ जस्तै म अहिले फाइनेन्सको कुरामा छु फाइनेन्सकै एजुकेसन लिएर पढेको छु र मैले फाइनेन्स सम्बन्धी नै ट्रेनिङहरू जस्तै फाइनेन्ससँग लिङ्क भएका इकोनोमिक्ससँग लिङ्क भएका इन्टरप्रिनियरसँग दिंग लिङ्क भएका विभिन्न ट्रेनिङहरू सेमिनारहरूतिर एटेन्ड गर्ने आफ्नो टाइम बेला कतिसँग म्यानेजै गरेर भए पनि होइन आप अनि अब आफ्नो लक्ष्यप्रति चाहिँ एकदमै इमान्दार हुनुपऱ्यो र रेगुलर लाग्नु पऱ्यो गर्नलाई तपाईँको एचिभमेन्ट भनेको तपाईँको एकैचोटि हुने होइन थोरै थोरै गर्दै हुने हो जसले थोरै थोरै गर्दै तपाईँको लिँदै लिँदै त्यसलाई त्यसमा सेटिस्फाई हुँदै अगाडि बढ्छ सकेसम्म बढी सिक्ने सकेसम्म बढी जान्नेको त अर्को विकल्प नै छैन सिक्ने जान्ने अवसरका लागि सधैँ तयार रहनुपर्छ कुनै पनि कुरा मैले जानिसके थप जानकारीको आवश्यकता छैन भनेर सोच्ने व्यक्ति उद्यमी हुनै सक्दैन यो विचार किसन श्रेष्ठको तालिम अनि अध्ययनले नयाँ नयाँ अवसरका बारेमा जानकारी दिन्छ नयाँ नयाँ विचार पलाउँछन् अनि त्यही जोस र जागरले आत्मविश्वास पनि थप्छ र त्यही आत्मविश्वासले मानिसलाई अगाडि लाने हो नि होइन र कुनै समय आफूले लिएको तालिमले आफ्नो गृह नगरी धुलिखेलमा पर्यटनको बारे जानकारी लिन र त्यही विषयमा काम पनि अगाडि गर्न हौसला दिएको पनि थप्नुहुन्छ उद्यमी श्रेष्ठ अहिले नै नहोला तर कुनै समयमा पछि गएर एउटा नयाँ सम्भावनाका रूपमा धुलिखेलको पर्यटनलाई उहाँ लिनुहुन्छ अहिले का पर्यटन का काम निकायक औता छोड़ना भेसम मैक्सिम लर्न करेस अर्थ प्रोग्राम लेंग टार्गेट करें जो ते प्रोग्राम अर्गनाइज कर इफेक्ट अनि अब हरेक कामको सिलसिलामा त्यो याद आइरहेको हुन्छ त अब ढुलखेल चाहिँ कस्तो भन्दाखेरि पर्यटक हिसाब एकदमै राम्रो ठाउँ हो होइन अब त्यो भएकोले हामीसँग चाहिँ लो ट्रेक क्लब अफ लिङडाङ युनिभर्सिटी हाम चाहिँ लिङ्कमा आयो त्यो भइसकेपछि उहाँहरूलाई चाहिँ हामीले वेलकम गर्ने कुरा भयो र अब हामीले चाहिँ उहाँहरूलाई झुलखेल र नेपालको धेरै ठाउँहरू पनि लगाउ भनौँ न भिजिटमा धेरै ठाउँ नभनौँ चितवनमा चाहिँ भिजिटमा लग्यौँ अनि ढुलखेलको चाहिँ लगभग पर्यटक स्थल हॉस्पिटल है ठुर्खेल बारेटिव मैसेजम को संभावना तर्फ बायन अहिले उद्यमी तर जोखिम मोलेर उद्यम थाल्नेहरूको कमी भने यहाँ छँदै छैन किसान श्रेष्ठ त एक उदाहरण मात्र हुनु छ लगानी मैत्री वातावरणको सृजना गर्ने हो भने उद्यमीलाई सहयोग हुने खालका नीतिहरू ल्याउने हो भने हाम्रा युवाहरू विदेशी नै कम हुने मात्र होइन यसले त नेपालमा उद्योग धन्दालाई अझ सक्रिय बनाएर आर्थिक विकासको कामलाई पनि त तीव्र बनाउँछ नि यो हाम्रो विश्वास हो